नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम शुभ बिहानीमा प्रविधि कक्षमा रिजन म ध्रुवराज शुभ बिहानी हरेक दिन बिहान 8 बजे आउने गर्छ दैनिक बिहानी प्रस्तुति शुभ बिहानीमा हामी तिथिमिति त्यसै गरी तपाईँको राशिफल बाह्र राशिफल तपाईँको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी रेडियो अर्पण एक सय बाँकी समयमा के कस्ता कार्यक्रम छन् त्यस सम्बन्धी जानकारी अनि तपाईँले पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई हामीले स्थान दिँदै आइराखेका छौ आज पनि यिनै सामग्रीका साथमा हामी नयाँ श्रृङ्खलामा उपस्थित भएका छौ सु। श्रोविहानीको प्रारम्भमा आजको तिथिमिथि आज विक्रमसम्म दुई हजार साल साउन तीन गति शनिबार तदनसार दुई जुलाई 19 तारीख श्रवण कृष्ण पक्षअष्टमी तिथि रात बाहर पांच उपरात नवमी तिथि रेवती नक्षत्र बिहान नौ बजे उपरा अश्विनी नक्षत्र सुकर्म योग बिहान एघार बजे उपरा घृति योग बालवकर्ण आनंददादी योग में घाता योग चंद्रमा मीन राशि में बिहान नौ बजे उपरा मेष राशि काल बेला बिहान छाश बजेसम यदो भयो आजको तिथिमिति आजको तिथिमिति पश्चात आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ कसरी निहालेको छ राम्रो होलाले दैनिक कामहरू अधुरै रहनेछन् सरकारी क्षेत्रबाट भए तथा हुनेछ मिथुन राशि त आजको दिनमा मान्यजनको सहयोगले काम बन्नेछ व्यापार व्यवसायमा सफलतायाँ योजना तय हुनेछन् विशान्न भोजन प्राप्त होला कर्कट राशिको आजको दिनमा सिंह राशि त आजको दिनमा अनावश्यक काममा धन खर्च हुने देखिन्छ स्वास्थ्यमा खुराबी आउन सक्नेछ बहुमूल्य वस्तु प्राप्त हुने योग रहेको छ नियमित कामहरू सम्पन्न हुनेछन् कन्या राशिको आजको दिनमा तपाईँको आजको दिनमा धार्मिक कार्यतर्फ मन आकर्षित होला मन प्रसन्न रहनेछि आर्थिक अवस्था कमजोर बन्दै जानेछ परिवारमा झमेला आइलाग्ला वृश्चिक राशि नै आजको दिनमा धनुशिले तपाईँको आजको दिनमा आर्थिक समस्याले सताउन सक्ला अनावश्यक रूपमा धन खर्च हुनेछ आर्थिक अवस्थामा क्रमशः सुधार हुँदै जाला मन प्रसन्न रहनेछ मकर राशिको आजको दिनमा कुम्भ राशि कुम्भ राशि तपाईँको आजको दिनमा तपाईँमाथि लक्ष्मीको कृपा बनिरहला मान सम्मान प्राप्त हुनेछ अन्त्यमा तपाईँको आजको दिनमा आफन्तसँग रमाइलो भेटघाट हुने देखिन्छ वरिष्ठ व्यक्तिबाट सहयोग प्राप्त होला यो त भयो बार रासिफल आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बार राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ यस सम्बन्धी जानकारी तपाईँले शुभ कार्य गर्दै हुन्छ अनि शुरू गरिसक्नु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै था पनि तपाईँले शुरू गर्न थाल्नु स... भएको त्यो कामले सफलता हात पार्नेछ रेडियो पाँच मेघार्स यही कामना गर्छ अब हामी लाग्छौं रेडियो पाँच मेघार्सको बाँकी समयमा के कस्ता कार्यक्रम प्रसारण हुन बाँकी छ त्यस शुभ बिहानी पश्चात तपाईँले नेपाल चौतारी सुन्न सक्नुहुनेछ करिब नौ बजीसम्म नौ बजेको समय रहनेछ नेपाली समाचार भने लगत्तै एक्सन कट सागरको साथमा सुन्न सक्नुहुनेछ दस बजेको समय रहनेछ अर्पण समाचार भने त्यस पश्चात लोकझन्कार दिवसको साथमा सुन्नुहुनेछ एघार बजेको समय रहनेछ अर्पण खबर एघार बजेको अर्पण खबर पश्चात जस्ट फर इन्जोय सहकर्मी रामोको साथमा सुन्न सक्नुहुनेछ त्यस पश्चात नेपाल बाणीको समाचार भने साथीसँग मनका कुरा तपाईँले नेपाल बाणी समाचार पश्चात दिउँसो एक बजीसम्म सुन्न सक्नुहुनेछ एक बजेको समय रहनेछ अर्पण खबरको भने लगत्तै पप ग्यालरी सहकर्मी सा, राजनको साथमा सुन्न सक्नुहुनेछ दुई बजेको समय रहनेछ अर्पण समाचार अर्पण समाचार पश्चात अर्पण समर्पणको समय रहनेछ सा दिवसको साथमा सुन्न सक्नुहुनेछ सा तिन बजेसम्म तिन बजेको समय नेपालवाणी समाचार भने लगत्तै धनियाकी दुनियाँ तपाईँले रेडियो अडियो मार्फत सुन्न सक्नुहुनेछ अपराह चार बजेको समय रहनेछ अर्पण खबर भने लगत्तै लौकांगन दिपेन्द्रको साथमा तपाईँले सुन्न सक्नुहुनेछ साँझ पाँच बजेसम्म पाँच बजेको समय अर्पण बुलेटिनको लगत्तै जीवनको मार्ग तपाईँले छ बजीसम्म सुन्न सक्नुहुनेछ नेपालवाणी समाचार भने लगत्तै अर्पण स्थानीय समाचारको पालो रहनेछ सात बजेको समय अर्पण शुभ सास दिवसको साथमा सुन्न सक्नुहुनेछ साढे सात बजेको समय रहनेछ साझा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत आठ बजेको नौ बजे बिबीसी नेपालीसम्म सुन्न सक्नुहुनेछ लगतै मेरो कथा डियर कल्याणको साथमा सुन्न सक्नुहुनेछ भने दस बजेको समय नेपाल एफएमको समाचार बजेसम्म सुन्न सक्नुहुनेछ आजको लागि हाम्रो यात्रा राती 11 बजे गएर टुङ्गिनेछ हामी राति एघार बजेदेखि भोलि बिहान चार बजेसम्म विश्राममा रहनेछौं भोलि बिहान 4 बजे मंगल धुनका साथमा हामी उपस्थित हुनेछौ भागवत बागव... गीता माला भजन संगीत तपाईँले सुन सक्नुहुनेछ साढे पाँच बजेसम्म पाँच 5... साढे पाँच बजेको समय प्रभात बाणीको भने भोलि बिहान छ बजेको समय रहनेछ सिआइएनको साझा खबर भने साढे बजे बाढी बहसको बा पालो रहनेछ भोलि बिहान सात बजेको समय रहनेछ भने बिहान आठ बजेको समयमा फेरि हाम्रो भेट शुभ बिहानीको नयाँ श्री सामुदायिकर्पण समयको बाँकी समयमा के कस्ता कार्यक्रम बाँकी छन् त्यस सम्बन्धी जानकारी मैले यति बेला गराए यो जानकारी सँगै हामी शुभ बिहानीको अन्त्य अन्त्यमा आइपुगेका छौ तपाई आफ्ना इष्टमित्र बन्धु बान्धवहरूको जन्मदिनको शुभकामना सन्देश रेडियो मार्फत प्रेषित गर्न चाहनुहुन्छ भने हामीलाई सम्झन सक्नुहुनेछ सा। हामीलाई सम्झिने हाम्रो फोन नम्बरहरू शून्य छपन्न पाँच त्रिसठी तिन सय तीसमा तपाईँले अपराह चार बजेदेखि पाँच बजेसम्म टिपाउन सक्नुहुनेछ तपाईँले टिपाउनुभएका शुभकामना स्थान दिनेछौं जानकारी सँगै आजको लागि शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो धन्यवाद सब प्रविधि संयोजनमा रहेर साथीलाई विशेष आभार प्रकट गर्दै आजको श्रृंखलाबाट विधानोष नमस्कार कसरी गर्दा उचित होला केही समयअघि हामीले बिगीहरूसँग छलफल गरेका थियौँ